प्रादीपिक मित्र सन्दीप सुन्दासका साथमा नेपथ्यका सहयोगी सुफल काफलेसहित यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन हिजको कार्यक्रममा हामीले गायक अरूण थापा विशेष कार्यक्रम तयार पारेका थियौ हिजो उनको एल्बम अरूणको विमोचन भएको सम्झनामा त्यो कार्यक्रम तयार पारेका थियौ भने कार्यक्रमकै बीचमा उनीसँगै जेलमा समय बिताएका अरूण कुमार सुवेदीको संस्मरणलाई पनि हामीले शेयर गरेका थियौं भने आज गायक कलानाथ अधिकारीको देहान्त भएको दिन विक्रम सम्वत दुई हजार चौवन्न महिनाको भएको थियो कलानाथ अधिकारी पनि जेलमै जीवन बिताएका कलाकार थिए उनी जेलमा किन परे वा के कारणले उनी जेलमा थिए भन्ने कुरा जेलमा उनीसँगै समय बिताउने पत्रकार किशोर नेपालले आफ्नो आत्मा मेरो समयमा प्रश्नचक रूपमा लेखेका छन् तर हिजोको कार्यक्रमको प्रसारणकै बीचमा गीतकार सुभाष चन्द्र ढुंगेरले पठाउनु भएको प्रतिक्रिया बाँकी नै रहयो पारी गयो किन अधुरो यो जीवन गीतको मुखडा र दोस्रो अन्तरा अरूण थापाले मलाई पूरै रिराइट गर्न लगाउनु भएको थियो आज बल्ल विमलाजीको प्रसंग प्रकाशजीले गर्दा रिराइट गर्नुपर्दाको रहस्य मलाई थाहा भयो धन्यवाद जी भनेर पारे गयो किन मलाई एक्लो भन्ने गीतका गीतकार चोट के हो व्यथा के हो गीतका गीतकार सुभाष चन्द्र ढुंगेलले हामीलाई यो आफ्नो जिज्ञासा व्यक्त गर्नुभएको छ आजको श्रृंखलामा हामी छयानब्बे श्रृंखलामा चर्चा गर्नेछौ छत्तीस सा। साल वरपर चर्चामा आएका छन् अत्यन्त भावप्रवणशील गायक गायिका का बारेमा कुराकानी गर्नेछौ जसले नयाँ धारलाई शुरूआत गरे जो आफै पछि पिलाए यस बारेमा चर्चा जारी रहनेछ तर गीतको शुरूआत आजको यो अंकको शुभारम्भ गर्नेछौ वासुदेव मुनालको संकलनबाट मधु छेत्री र वासुदेव मुनालको यो युगल स्वरबाट तिम्रो घरमा आउला मौका मिलेर घुम्न जाउला पानी खाने न्युले तिम्रो घरमा आउला मौका मिले रानी बनमा घुम्न जाउला मौरी घुम्यो रसैलाई कसैलाई लागला टोकीरेरले अगला त छे भन्ने कुरो थोरै छुने फुल जस्तो तिम्रो जोबाना माया लुलाई माया गरी जान्छु नुरासाको फुल जस्तो तिम्रो जोबाना माया लुलाई माया गरी जान्छु नकाउला जान्छु फेरि भेटौँला भेटौला पानी खाने नेपाली सुगम संगीतमा लेखाली परिवारले मलाई प्यारो लाग्छ मलाई राम्रो लाग्छ लहरा पहरा छहराको देश जस्ता गीतहरूबाट शुरू गरेको अभियानमा लोकलयका शैलीहरू त्यसै गरिकन रालफाली संगीत आन्दोलनबाट आएका लोकलय शैलीका गीतहरूलाई पछ्याउँदै मुनाल सांस्कृतिक परिवारले विराटनगरबाट शुरू गरेको सांगीतिक अभियानमा वासुदेव मुनालका साथमा उनका धेरै साथीहरू विजय सिंह मुनाल पुरूषोत्तम साबकोटा लोकमणि सापकोटाहरू आबद्ध थिए बासुदेव मुनाल आफै पनि एक कुशल रेडियो संचालक लेखक र लोकगीतका संकलक थिए बासुदेव कोइराला नामबाट परिचित वासुदेव मुनालले रेडियो नेपालमा लामो समय बाल कार्यक्रम चलाए भने पश्चिमांचलको एउटा सांगीतिक समूहसँग पनि उनको निकटता थियो हाल उनी निकै अस्वस्थ छन् र उनी नेपाली संगीतका लागि एउटा नयाँ शैलीको गीत तयार पार्ने संकलक संगीतकारका रूपमा चिनिन्छन् भने उनीसँगै सहस्वरमा थिए वीरगंजबाट आएका गायक मधु छेत्री नारायणी कला संस्कृतिका प्रतिनिधित्व गर्ने मधु छेत्रीले चलचित्रका निम्ति पनि पार्श्व गीत गाए हामी एक नामक फिल्ममा उनले संयुक्त लगानीमा बनेको पहिलो फिल्म हामी एक मेरो माल मलाई फर्काइदियो साथी ज्यान जोगाउन छ भनी जस्ता गीत गाएका थिए भने चलचित्र अवलामा उनले पार्श्व संगीतमा पनि काम गरेका थिए लामो समय उनी काठमाण्डुको सिम्फोनिक स्टुडियोमा व्यवस्थापकका रूपमा आबद्ध थिए हाल उनी गायन र नेपालबाटै पलायन भएर अमेरिकामा प्रभाषित छन् यो गीतलाई चयन गर्नुभएको थियो हाम्रो फेसबुक मार्फत मनोज कुलुङ कुमारजंग कार्की अनन्त कटुवाल सविता वैदी चन्दा केशी विषन मोकाुङ राई गायल तमू, आर्सिया रवि विष्णु सिंगत लिम्बु सागर बिहारी घलान सञ्जीव तुलाधर आदिले र यस गीतका बारेमा धेरैले धेरै किसिमका प्रतिक्रिया व्यक्त गरेका छन् तर कार्यक्रमका बारेमा चाहिँ ध्रुवजे खडगा हरि ढकाल चिरायो कोशिस डीपी डोभानले आफ्ना प्रतिक्रिया यस प्रकार लेख्नुभएको छ कार्यक्रम सुन्न इच्छुक छु र प्रतिक्षरत छु भनेर कलालमपुरबाट अनलाइनमा सुन्दै गर्नुभएका छन् डीपी दोभानले आफ्नो प्रतिक्रिया पहिलोपटक गर्नुभएको छ सा। लोकशैलीका गीतहरूबाट आफ्नो यात्रा शुरू गरेका मधु छेत्री उदित नारायण झा वासुदेव मुनाल यिनीहरूले आफ्नो सांगीतिक धारलाई बदले तर त्यस सँगसँगै आएको नयाँ युगलाई चिन्न सकेनन् सायद यिनलाई पछ्याउनेहरू अब धेरै भए अर्थात अहिलेको एउटा सामाजिक सञ्जालको भाषामा यिनका फलोयर धेरै भए तर यिनको सांगीतिक निरन्तरता तुट्दै गएको छ छत्तीसकै हाराहारीमा रेडियो नेपालले दार्जीलिङबाट खोजेर ल्याएका एक प्रतिभाशाली गायिका थिइन् डेजी बराइली कमल दर्नालको शब्द संगीतमा छोरा चाहिँ हैमाया हृदछ डुलेर गीतबाट सर्वाधिक चर्चामा आएकी डेजी बराइलीलाई पछि उनकै पति चन्दन लम्जेलको संगीत र शब्दमा उनी पछि आएकी गायिका कुन्ती सुन्दास जो हाला र कुन्ती मोक्तान भएकी छिन् कुन्ती सुन्दास र डेजी बराइलीको युगल स्वरमा यो छत्तिसकै हारानीमा बनेको गीतले उनाचालिस सालमा तहल्का मचाएको थियो सकिन बिर सन मैले आफै माया बसेसा सकिन बिर धेरै हँसे धेरै रोए धेरै हँसे धेरै रोए केही सम्झि मैले, के मैले। आफै माया बसेसाब सकिन मई मैं भी मैले। मैले समझे थी उसे मै लाशे थे समझे थे उसके मै क्लाउु बने उससे समझे थे मैं माया क्लाजु बनेर यही डेजी बराईली नेपाली संगीत आकाशमा दावा ग्याल्मोलाई पछ्याउँदै आएकी गायिका हुन् लामो अन्तरालपछि उनले आफ्नो मध्यान्तरलाई तोडेर सांगीतिक कार्यक्रममा उपस्थिति जनाउन थालेकी छिन् नेपाली चलचित्र बन्न सुरु हुँदा डेजीबराईली गायनमा प्रवेश गरेकी थिइन् तर नेपाली चलचित्रको रफ्तार शुरू हुँदा डेजीबराईली गायनबाट नेपथ्यमा गइसकेकी थिइन् आज हामीले डेजीबराइलीलाई कुन्ती सुन्दा संघसँगको कु, यो युगल स्वरमा सुन्न पायौं चन्दन लम्जेलको शब्दमा हाम्रो ट्वीटर युजेवाई एएलओ उज्यालोमा हामीलाई मेन्शन गर्नुभएको छ अमृत जैसीले सुन्दैछु अझ अमर गीत खूब मजा आउँदैछ प्रकाश दाई भनेर लेख्नुभएको छ भने पारस ढकालले लेख्नुभएको छ अजर अमर गीतहरू उज्यालोको साथमा सुन्दैछु छत्तीस साल वरपर चर्चामा रहेका गायक गायिका विशेष भनेर त्यसै गरी हामीलाई हाम्रो फेसबुकमा धेरै मित्रहरूले कार्यक्रमका बारेमा प्रतिक्रिया व्यक्त गर्नुभएको छ सुभाष ढुङ्गेलले टुडे इज डिफिकल्ट फर मी टु गेस अबाउट सङ्ग्स भनेर लेख्नु भएको छ त्यसै गरिकन जोगमेर माझी सर्वश्रेष्ठ कृष्ण केसीले लेख्नुभएको छ आजको कार्यक्रममा पनि नेपाली गीत संगीतको नयाँ जानकारी पाइने भइयो हिजोको अरूण थापा विशेष कार्यक्रम अरूण थापाको गीतहरुसँग पाउँदा खुशी लाग्यो र एकदम राम्रो सबिर चौधरी लेख्छन् साँच्चै नै निकै कम सुन्नमा आउने गीत अनि सुन्न नपाइएका पुराना गीतहरू सुन्न पाइन्छ अझ राम्रो गीतहरूमा चन्दा किसी लेख्नुहुन्छ मेरो मनपर्ने कार्यक्रम घायल तमु लेख्नुहुन्छ ग्रेट प्रोग्राम वेटिङ टू लिसन फ्रम कुवेत भनेर लेख्नु भएको छ वहाँ कुवेतबाट सुन्दै हुनुहुन्छ विजय गेवाली जो गजलकार हुनुहुन्छ दाईको आवाज धेरै समयपछि सुन्न पाइने भयो कार्यक्रमको पर्खाइमा छु यति आफू पाल्पाको तान्चेनमा छु दाई नेटले साथ दियोस भन्ने कामना छ गीत भने सुशीला सिलवालजीकै रोजाईमा सहमति जनाउँछ भनेर लेख्नु भएको छ विजय गंवालीजी पाल्पामा निकै राम्रो सुनिन्छ हाम्रा मित्र राजेश्वर उदयजीले त्यहाँका स्थानीय एफएमहरूबाट कार्यक्रम सुनेर हामीलाई बेला बेलामा जानकारी पनि दिनुहुन्छ सायद तपाईँ पनि त्यसरी नै सुन्दै हुनुहुन्छ टिका छेत्री मनोज कुलुङ अनन्त कटुवाल अनन्त कटुवाल सविता वैदे सुशीला सिलवाल मनोज कुलुङ अनिश नेउपाने कुमार जङ कार्कीका प्रतिक्रियाहरू पछि जारी नै रहनेछन् अब यसपछि एउटा गीतको चर्चा छ यो गीत सम्भवत निकै समय लोकप्रियताको शिखरमा रहयो नेपाली संगीतमा पप गायन शुरूआत गरिएको श्रृंखलाको लामो समयपछि ओम विक्रम विष्टले यसलाई सेकेण्ड इनिङ दिए ओम विक्रम विष्टकै शैली पछ्याएर दार्जीलिङबाट पवन गोले आए सुवर्ण लिम्बूको संगीत मा शिवशंकर थापाको शब्दमा हावासँग बग् भन्छ पातसँग बोलु भन्छ गीत मार्फत तिनै पवन गोलेलाई 40 चालिससम्मको समयमा नेपाली संगीत समाजमा सुदिजनले अत्यन्त मनपराए तर पवन गोले स्वयं पनि अहिले निष्क्रिय गायन छन् उनको एउटा गीत ओम विक्रम विष्टकै शब्द र संगीतमा ओम विक्रम विष्टकै शैलीको गायनमा लुको, माया लू को कतिर माया दीन ढल साझे पर देती बड़े क्षमाया दी ढल साझे पर देी बड़े क्षमा निष्ठ रिपोप कति मया दी ढल साझे पड़ा बड़े छाया दीन ढल साझे पड़ा ते बड़े छाया पवन गोले गौतम राज कर्णीकार शिवेश श्रेष्ठ विहार संगम जस्ता धेरै कलाकारले दिवाकर खड्गा जस्ता त्यति बेलाका गायकको शैलीलाई पनि पछ्याएको पाइन्छ दिवाकर खड्गा जो आफै एक कुशल गायक संगीतकार र उनैको स्वरबाट राम थापा संगीतकारको रूपमा पहिलो पटक सुप्रचित भए भने विमला थापा गीतकारका रूपमा दिवाकर खड़गाले पनि वासुदेव मुनाल मधु छेत्री वा मधु छेत्री उदित नारायण शैलीका लोकलयेका गीतहरूलाई पछ्याएका छन् तर दिवाकर खड़गा छत्तीस साल पर जसरी चर्चामा आएका थिए अहिले पनि सक्रिय छन् उनी ललितपुरको धुवीघाट स्थित भजन मण्डलीमा गायनमा सक्रिय छन् भने राम थापाको स्मृतिमा कार्यक्रम गर्नमा सक्रिय छन् र यो पवन गोले शेखर प्रधानहरूको समयमा दिवाकर खड़गाको समयलाई पनि सम्झना गर्न सकिन्छ सा। दिवाकर खड्गाले काठमाण्डुको विशेष गरेर ललितपुरको रंगमंचमा चेतमान गुरूङ सुन्दर चित्रकार जस्ता कलाकारलाई मंचमा पनि प्रस्तुत गरेका थिए गीतकै प्रसंगमा अर्को गायकको चर्चा गर्न धेरै जरूरी हुन्छ पेमा लामा हामी नेपाली संगीतमा दुईजना पेमा लामालाई चिन्छौ एउटा पेमा लामा जो अहिले पनि गायनमा सक्रिय हुनुहुन्छ जसले शान्ति ठटालको संगीतमा परालको आगो बाँच्न चाहनेहरू कहीँ अध्ययारो कहीँ उज्यालोमा पार्श गीत गाएका थिए भने अर्का पेमालामा जो अब हाम्रा माझ छैनन् उनको शब्द र संगीतमा पहिलोपटक गायनमा रिड नेपालसम्म आइपुगेका थिए दुई दिदी बहिनी गायिकाहरू सरला गुरूङ र सोफिया गुरूङ र सरला गुरूङ त अझै पनि प्रवासको हंकङमै छिन् सोफिया गुरूङ जो गायक संगीतकार गीतकार दीपश्रेष्ठका पत्नी का रूप में परिचित छिन् विमान सेवा वायुसेवा निगम विमान परिचालिक रूप में संबद्ध छिन् शुरू करीत पेमा लामा को शब्द रंगीत में सोफिया गुरूंग उनकी दीदी सरला गुरूंग युगल स्वर तपीक बसो माया को घेरे गीतों खुशीख सपाना सजो माया को घेरे गीतों खुशीख सपाना सजो बसो बसो बस खुशी तपीक सरलाह गुरूङ र सोफिया गुरूङको यो युगल स्वर सुन्दै गर्दा हाम्रा प्राविधिक मित्र सन्दीप सुन्दास भन्नुहुन्छ अहिलेका पप पुस्ताले यस्ता गीतहरू सुन्नुपर्ने हुन्छ नेपाली संगीत आकाशमा पप गायनलाई शुरू गर्ने यी कलाकारहरूलाई हाम्रा अहिलेका पुस्ताका पप गायक गायिकाहरूले कमै सुन्ने गरेको पाइन्छ माया गर माया गर्छु जस्ता ओम विक्रम विष्ट रेणु थापाले गाएका युगल गीतहरूले नेपाली संगीत आकाशमा ल्याएको पप गायनको एउटा युगलाई सम्झना गर्न सकिन्छ सा। हुनसक्छ अहिलेका पप पुस्ताका गायिकाहरूले गायकहरूले नरा जोन्स डाइना क्राल बोनी रयाटका गीतहरू सुनेर आफ्नो जीवनलाई वन डाइरेक्सन जस्ता ब्यान्डका गीतहरू सुनेर आफूलाई परिचित गराउलान् तर हाम्रै नेपाली संगीत आकाशमा पनि यस किसिमका फरक फरक अभ्यासहरू नभएका होइनन् यस कार्यक्रमलाई यसरी नै सम्झना गर्नको लागि आज तयार पारिएको छ हामीलाई हाम्रो फेसबुकमा लेख्नुभएको छ दिनेश रावतजीले कौतूहल ताका साथ सुनिरहेको छु भनेर जे त्यसै गरिकन इन्द्र नारथुङ्गे लेख्नुहुन्छ लाइभ त सुन्न पाइन दाजु डाउनलोड गरेर सुनिरहेको छु कुनै श्रृङ्खला अहिलेसम्म छुटेको छैन आजको श्रृंखलामा झन् नयाँ जानकारी पाइयो भनेर कुमारजाङ कार्कीले एक विशेष सन्देश लेख्नु भएको छ मेरी अर्की प्रिय सखी अजर अमर गीतको प्रतीक्षामा आज पनि वाह वाह अझ राम्रो कति स्वर्णेमा आनन्द आयो हिजोको अरूण थापा विशेषमा बयान गरी साध्य छैन आज पनि शुरूमै मेरो बाल मस्तिष्कमा प्रभाव पारेका बाल कार्यक्रमका प्रस्तोता वासुदेव बुनाल दाईको जादुमयी जादु स्वरको याद ताजा गरायो हिजोको अरूण थापा कार्यक्रमबाट हामीले अरूण थापासँगै जेलमा समय बिताएका अरूण कुमार सुवेदी र त्यसै गरी अर्को अरूण केसीसँग पनि भेट हुने मौका भयो र अरूण थापाका भाइ पूरानपा बारम्बार जेल जाँदा डिबी लामासँग भेटेको संस्मरण सुनाइरहन्थे र हिजो अरूण कुमार सुवेदीले ती डीबी लामा जो पञ्चायतकालमा पक्राउ परेका थिए प्रहरीका प्रमुख पदमा हुँदाहुँदै तिनको पनि सम्झनासँग जोडियो हिजो अरूण थापाको एकल विशेष र हामीलाई आफ्ना विचारहरू शेयर गरिदिनु भएकोमा लेखक समाजशास्त्री चिन्तक अरूण कुमार सुवेदीप्रति पनि हार्दिक आभार व्यक्त गर्दछ आजको छयानब्बे श्रृंखलामा हामीले चर्चा गर्दै गरेका छत्तीस वरपरका गायक गायिकाको प्रसंग छत्तीस साल नेपाली समाजको निम्ति एक विशेष समय मानिन्छ छत्तीस सालकै समयमा पाकिस्तानका पूर्व प्रधानमन्त्री जुलफिकर अली भुटोलाई फाँसी दिएपछि काठमाण्डुको सड़कमा विद्यार्थी क्रान्तिको लहर शुरू भयो र विद्यार्थी आन्दोलनले त्यति बेला ठूलो रूप लियो र छत्तीस सालमा तत्कालीन शाही सरकारले जनमत संग्रहको घोषणा गर्नुपर्ने स्थितिसम्म पनि आयो र छत्तीस सालमा पहिलो पटक नेपालमा कविहरूले सड़कमा उभिएर सड़क कविता क्रान्ति शुरू गरे सिंहदरबारको चोकमा दिल्ली बजारको उकालोमा काठमाण्डुको पीपल बोटमा जावलाखेलको चौरमा कविहरू भवानी घिमिरे हरिभक्त कटवाल ईश्वर वल्लभ कणाध महर्षि दिनेश सत्याल दिनेश अधिकारी थुप्रै कविहरू मंचमा उभेर चिच्याई चिच्याई कविता पढेपछि तत्कालीन पञ्चायती सरकार डगमगायो र त्यसरी जोड़िएको थियो कवितासंघ छत्तीस सालको इतिहास र संगीतको इतिहास अर्कै धारमा थियो संगीत में पर्वर्तन को अर्क एटा स्वर थियो ओम विक्रम विष्ट वृंदा मोक्तान को जागे जागे सारा रात जसलाई भुवन केसी गए पशी सुनील पराजुरी को समूह ने प्रस्तुत करें ये सब धार का बारे में कहले का ललितपुर को यह पुलचोक में रहोग सेलिब्रिटी चौक जिस से पत्रकार पत्र पत्रिका व्यवसायी मुरारी सिखदेलले त्यहाँ दिवाकर खड्गा चेतन कार्की मुकुन्द खड्गाको भेलामा पनि यस विषयका कुराकानी हुने गर्छन् गायनकै क्रममा छत्तीस सालमा अलिकति अगाडिदेखि चर्चामा आएका गायक हुन् शेखर प्रधान शेखर प्रधानले मीरा राणासँग गाएको अलग अलग स्वरकोटा गीतमा ठूलो रेकर्ड राखेका थिए सुदूर नेपालीको शब्दमा सुधीर नेपाली जो उज्यालो फेम भन्दा करिब तीन चार मिटर पर बस्नुहुन्छ उहाँका कम गीतहरू छन् नेपाली संगीत आकाशमा मुटु मेरो चुनी लगिन झुठो माया लाउनेले भन्ने एउटा गीत सर्वाधिक लोकप्रिय छ भने शेखर प्रधान र ना मेरा नानीले गाएको फर्केर आओ हेमेरा भाइ दिदीलाई सम्झेर यो तिहारमा बज्ने गीत पनि उनको लोकप्रिय छ शेखर प्रधान यही गीतका कारण चिनिन्थे तर शेखर प्रधानले ओम विक्रम विष्टक समय में अलि फरक धार में पाश्चात्य शैली के संगीत शुरू करे तर शेखर प्रधान ओझेलपरे ओम विक्रम विष्ट स्थापित भेर प्रधान Oh, no, no, no. शेखर प्रधान बीआर संगम शिवेश श्रेष्ठ गौतमराज कर्णिकेतम गुरूंगा धर गायक जो छत्तीस साल को हारहारी में सर्वाधिक चर्चा में आए छेखर प्रधान पश्चिम सुन्न सकने कारण थी उनका गीत फरक फरक स्वाद तर शखर प्रधान ओम विक्रम विष्ट कई समय में आएकी गायिका रेणु थापा जसले नेपाली पप गायनमा आफ्नो एउटा अलगे आवाज दिएकी थिइन् रेणु थापा आफै एक कुशल गीतकार पनि हुन् उनले प्रतीक्षा नामबाट के गीत पनि लेखेकी थिइन् रेणु थापाले ओम विक्रम विश्वसँग गाएका याद गर ती दिनहरू सोच ती वादाहरू वा त्यसै गरिकन माया गर माया गर्छु जस्ता लोकप्रिय थिए तर रेणु थापाले गायनबाट शिथिलता अप्नाएपछि उनी पची। सुकमित गुरूंग मथुरा प्रधान स्थान बिस्तार ग्रहण करम विक्रम विष्ट रेणु था को गायन ऐ्या हरीश मथेमा भीम तोलाधर सुनील उप्रेती क्रस, रो, क्रस रोड जस्ता बैन आयो सुनील उप्रेती का कई गीत जो ओमविक्रम विष्टवा सर्वाधिक प्रभावित थे बिहानी शीत बनी जस्ता गीत यी चर्चा कुनै दिन अवश्य गरिने नै शिव संकल्प हाम्रो ट्वीटरमा हामीलाई मेन्शन गर्नुहुन्छ जमानाको अंगालो अंगालोमा नशाभित्र नसासरी आदि गीतको छुट्टै मजा थियो भनेर लेख्नुहुन्छ बन्द सदालाई बन्द गरौं लेख्नुहुन्छ हाम्रो ट्वीटरमा छत्तीस साल पछि उदाय हराएका कलाकारहरू विशेष राम्रो लाग्दैछ अझै चर्चामा नआएका राम्रा गायकहरू विशेष प्रस्तुतिको अपेक्षा छ भनेर लेख्नुभएको छ लोकेन्द्रजी लेख्नुहुन्छ म पनि अजर अमर र गीत सुन्दैछु मलाई मिल्छ भने यो गीत अरूण थापाको के छ र यो दुनियाँमा बजाइदिनुहोला भन्नुभएको छ लोकेन्द्रजी हिजै बजाएको गीत आजै बजाउँदा अलिकति हाँसुट्दो पनि हुन्छ कृपया हिजो अरूण थापाको विशेष कार्यक्रम यहाँले डाउनलोड गरेर सुन्नुभयो भने यो गीत सुन्न सक्नुहुनेछ प्रणील भण्डारी ज्ञानराज पाण्डेले कार्यक्रमका बारेमा आफ्नो विचार राख्नु भएको छ हामी यसलाई जारी नै राख्नेछौ अहिले भर्खरै चर्चा गरे कि गायिका रेणु थापाको स्वर गीतकार प्रतीक्षा को शब्द नातिकाजी के संगीत में तो बेला को यह चर्चित गीत नातिकाजीको संगीतमा प्रतीक्षाको शब्दमा पप गायिका रेणु थापाको स्वर रेणु थापाले शब्दमा व्यक्त गरे जस्तै माया र खुशी पाउने भाग्य कहाँ उनले उनको विवाह गायक लाक्पा शेर्पासँग भएको थियो र लाक्पा शेर्पासँग उनको वैवाहिक जीवन सफल हुन नसकेपछि उनी हाल एक नरोजियन युवकसँग विवाह गरेर विदेशमा पलायन भएकी छिन् काठमाण्डुको पुरानो सिनेमा हल जय नेपाल छेउमा घर भएकी रेणु थापा नेपाली सांगीतिक आकाशमा संगीतकार सुवर्ण लिम्बु नाती गाजी, ओम विक्रम विष्ट जस्ता सांगीतकारका गीतहरूमा निकै जमेकी थिइन् र मञ्चमा उनको प्रस्तुति पनि निकै रोचक हुने गर्थ्यो हिजो को कार्यक्रम का बारे में धीरे प्रतिक्रिया पढ़ना बाकी थे एवं प्रतिक्रिया राजर उदयजी को अज्ञा प्राप्त हो हिजो अजर अमर गीत कार्यक्रम में अरूण था बारे में ये धर यथ जानकारी सुन्ने जानने अवसर पाए प्रकाश आमी दाजूवार गीत सुन्द स्तब भूनी सुनेर सुने मन पनि भरिएको छैन डाउनलोड गरी सुन्दैछु कस्तो रचना कस्तो संगीत अनि आवाज यति बोध भयो कि चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई नसोध मिलन के हो खुशी के हो मसँग कहिले सोध्दै नसोध वा क्या मजाको गीत निशब्द भए गीत सुन्दै गर्दा कस्तो उत्कृष्ट गीत मन छुने साँच्चै अरूण थापाको गीत चयनको उत्कृष्टता मान्नै पर्छ त्यसै कालजयी भएको त होइन रहेछ उहाँका गीत ए भगवान फेरि जन्म हुने भए हाम्रो अरूण थापालाई हाम्रो सुन्दर शान्त देश नेपालमै जन्म दियो राजेश्वर उदयका यी पंक्तिसँगै आजको यस कार्यक्रमबाट अन्तिम गीतका चर्चा गर्न चाहन्छु दुई गायकका बारेमा बद्री दुर्गा खरेल जसले बोलाउ भने तिमीलाई बात लाग्ने डर जस्ता जसनजन प्यासीका गीतहरू तयार पारे दुर्गा खरेल र बद्री खरेलले र त्यस समयमै आएका अर्का कलाकार सलोन कार्तक को गीत समना सक सम सम समय का कारण ती सब गीत बजन भ्याईन भुवन केसी गाएक वृंदा मोक्तान को जागे जागे सारा राजस्थान गीत छत्तीस साल में एउटा प्रभावशाली युग बनाये थी तर ये कलाकार अलि पक्ष आया पूर्वी नेपाल ईलाम बाट गायक विनोद गुरूंगों को स्वर अर्क ढाचा कोोवीन शर्मा सुकमीर गुरूङ प्रताप अधिकारी जस्ता कलाकारहरूको सँगसँगै उनको गायन शुरू भएको थियो तर त्यति बेलाका चर्चित माननीय संगीतकार दीपक जंगमको संगीत राम विक्रम सिजापतिको शब्दमा उनी चमकदार भएर सुनिएका थिए जीवन पालि जीवन हाम्रो सङ्घ पालि भलै भगौँ सदन चलला दे ओला जै भगौँ चलना जीवन हाम्रो सङ्ग पालि भीवन हाम्रो सङ्घ पालि भयो चलना चाहिँ भगु चलना चलना मुला चाहिँ भगौँ चलना विनोद गुरूङ र साथीहरूको स्वर थियो यो विनोद गुरूङ पनि गायनबाट हराएका छन् विनोद गुरूङकै जिल्लाबाट गायक कुबेर राई आए र रा कुबेर राई पनि लगभग लगभग ओझेल परेका छन् कुबेर राईमाथि त प्रणय लिम्बुले एउटा व्रतचित्र पनि बनाए इतिहास जित्नेहरूको लागि भन्ने यी सबै सन्दर्भसँगै आजका सम्पूर्ण गीतहरूका श्रेष्ठा साधक स्वर हार्दिक आभार र स्नेहपूर्वक अभिवादन व्यक्त गर्दै आजको यस कार्यक्रमबाट मेरा मित्र सन्दीप र म विदा चाहन्छु कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति आजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज